हिसाब <smart> गर आधा जिन्दगी त कसैलाई कुर्दैमा जान्छ हिसाब गर आधा जिन्दगी त कसैलाई कुर्दैमा जान्छ कतै छोडी जानेलाई भेट्छु कि भनेर दगुर्दैमा जान्छ आफ्नो भन्दा अर्काको चासो राख्ने बानी जो छ हाम्रो आफ्नो भन्दा अर्काको चासो राख्ने बानी जो छ हाम्रो एक तिहाई त अरकाको चियो चर्चो गर्दैमा जान्छ कतै छोडी जानेलाई भेट्छु कि भनेर दगुर्दैमा जान्छ पहिले पहिले त भेटघाट हुन्थ्यो गफकाफ हुन्थ्यो पहिले पहिले त भेटघाट हुन्थ्यो गफगाफ हुन्थ्यो अब त धेरै समय फेसबुकमा घोप्टो पर्दैमा जान्छ कतै छोडी जानेलाई भेट्छु कि भनेर दगुर्दैमा जान्छ के चित्त बुझ्दैन के कुरो मिल्दैन भाडाको घर न हो के कुरा चित्त बुझ्दैन के कुरो मिल्दैन भाडाको घर न हो वैश र विद्यार्थी जीवन कोठा खोज्दा र सर्दैमा जान्छ कतै छोडी जानेलाई भेट्छु कि भनेर दगुर्दैमा जान्छ को होला र सपनाको महल नसजायको मान्छे को होला र सपनाको महल नसजाएको मान्छे यहाँ बहुमूल्य समय र ऊर्जा डीबी चिट्ठा भर्दैमा जान्छ कतै छोडी जानेलाई भेट्छु कि भनेर दगुर्दैमा जान्छ यो खाउँ भन्यो यो लाउ भन्यो रहर जो मनमा धेरै यो खाउँ भन्यो यो लाउ भन्यो रहर जो छ मनमा धेरै मुख्य समय त मिठो मिठो भन्दै खानामा चर्दैमा जान्छ कतै छोडी जानेलाई भेट्छु कि भनेर दगुर्दैमा जान्छ हिसाब गर आधा जिन्दगी त कसैलाई कुर्दैमा जान्छ बागलुङ जन्मेर अहिले काठमाडौँ बस्दै कि गजलकार राधिका कल्पितको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्री प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तुता अक्षुत घिमिरी बुलबुल उपस्थित भएका छौं शुभसन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा आज म जसको गजल वाचन गरेर मैले कार्यक्रमको शुरूआत गरेँ राधिका कल्पित उहाँलाई लिएर आइपुगेको छु बागलुङ बजारमा जन्मनुभयो र बाग्लुङमै झण्डै सोह्र वर्ष शिक्षण पेसा अघाल्नुभयो अहिले पछिल्लो समय चितवनमा घर बनाउनु र काठमाडौँमा दुई वर्षदेखि औषधि व्यवसाय गर्दै आउनुभएको छ क्षेत्रपाटीमा मैले योभन्दा अगाडि पनि यही पटक उहाँलाई भेटेको छु उहाँ कविता लेख्नुहुन्छ गजल लेख्नुहुन्छ मुक्तक लेख्नुहुन्छ र कथाहरू लेख्नुहुन्छ साहित्यमा रुचि छ साहित्यमा प्रेम गर्नुहुन्छ उहाँको व्यस्तता हेर्ने हो भने दिनभरि नै औषधि व्यवसाय में व्यस्त होगे कहीं तो फोन उठाने भी समय होर साहित्य यति साहो मया कि वहां को फेसबुक में देखे मन सकुं गजल बां अनुमान कर सक गजल मैं पैला सुरू में वाचन अब मगत कर आज को गजलकार राधिका कल्पित स्वागत तमस्कार तूले गजल लेख भुचा धीरे जसो कविता झूठ हज मैं शुरुआत कविता दखल अल बढ़ी जस्तार कन्फिडेस बढ़ी हिस्बले म कविता र भवस्था में पगे तर गजल चाहे अगर अवस्था गजल कम मैला सुना कविता धेरे मैला सुना जो लजल पढ़ी मत ओहो ओहो भैं हे नीरी वाचन शुरू गजल हो हजुर मैले गजल कहीँ पनि वाचन गरेका छैन अहिलेसम्म र मैले यो गजल पहिलोचोटि हजुरको स्वरबाट छु र म आफैले पनि यो कहिले पनि वाचन गरेका छैन आजको कार्यक्रमलाई संघर्ष जी कल्पित को कल्पना शीर्षक दूं हमी होद कविता मददमें कविता में फिटूँ गजल में छे कि डर लगो रे आज हामी बुल -बुल, सुन्दा, तो डर हमी हटाइद बुलबुलंदा सुंद कहीं पैलो गजल ने जो जोड़ के चित्त बुझ्द्द्द्द के कुरो मिलना भाड़ा को घर न हो बैंस रदार्थी जीवन कोठा खोज्दर् जा कत छोड़ी जाने भेट् कि दगुर् ये राम शेयर लेखने मैं गजल लेख जांदर मैं चाहे छोड़ने वाला छाइना मुक्तक पनि हातभरि लिएर बस्नुभएको छ म सुरुवातमा एउटा मुक्तक वाचन गर्नु लगाउँछु हजुर हजुर म पहिलो मुक्तक मन भाँच्नेहरूको सूचीमा एउटा अर्को नाम थपियो सक्कली सुनमा कसी लाउनु पर्ने अर्को काम थपियो खात थियो बन्द खाम नपढिएका चिठीहरूको खात थियो बन्द खामभित्र नपढिएका चिठीहरूको नाम र ठेगाना नखुलेको एउटा अर्को खाम थपियो नाम र ठेगाना नखुलेको एउटा अर्को खाम थपियो पहिलोपटक साहित्यमा के लेख्नुभयो मैले सुरुमा कविता नै लेखेँ म त्यस्तै 10-11 वर्षको हुँदा यति उमेरमै कविता लेखेर हजुर हजुर भयो होइन त्यसपछि लेख्ने क्रम अगाडि बढ्दै गयो हजुर सानोमा कहिले जानेर लेखियो होला कहिले नजानेर लेखियो होला एकदमै एकदमै कोही गुरुहरूले सिकाउनु भयो मेरो अहिलेसम्म साहित्यमा कोही गुरु नै हुनुहुन्न मैले मलाई अब यसरी सिकाउने भनेर सैद्धान्तिक रूपमा अथवा अरू हिसाबले कोही पनि गुरु हुनुहुन्न जे करें मेरो आपने हिस्बले करें आप पढ़े करें जानेर करें सीकाई करें तो हिस्बले म गुरु कोई भी होने पढ़ाई को विषय चीज मैडम तब मेर अंग्रेजी साहित्य होनी समाजशास्त्र हो सजशास्त्र में मैं एमए करें बैचलरसम मैं अंग्रेजी साहित्य करें अनि काम चाहिँ फेरि औषधिको पनि गर्थे यो चाहिँ हालसालै हो त्यही भएर मैले सोह्र वर्ष शिक्षण पेसामा गरेँ शिक्षण सम्बन्धी मैले थुप्रै तालिमहरू लिएको पनि छु बाल शिक्षा सम्बन्धी र क्याम्पसहरूमा पनि पढाएँ अहिले चाहिँ मेरो यो थोरै थोरै अलिकति डाइभर्स भएर यतातिर लागे हो अर्को मुक्त एउटा सुनाउनुहोस् त अवश्य अवश्य दुःखलाई छेक्न मिल्ने त्यस्तो चुक्खुल भइदिए हुन्थ्यो दुःखलाई छेक्न मिल्ने त्यस्तो चुक्कुल भइदिए हुन्थ्यो जिन्दगीलाई सेक्न मिल्ने मक्कल भइदिए हुन्थ्यो दिक्क लाग्दा आफैसँग लुकाएर राख्न मिल्ने दिक्क लाग्दा आफैसँग आफैलाई लुकाएर राख्न मिल्ने अनुहारको पनि सक्कल र नक्कल भइदिए हुन्थ्यो अनुहारको पनि सक्कल र नक्कल भइदिए हुन्थ्यो मुक्तै छन् जस्तो छ मुक्तक पनि टन्नै छन् स्कुल पढाउँदा के विषय पढाउनुहुन्थ्यो मैले सामाजिक शिक्षा पढाए अङ्ग्रेजी पढाएँ अनि वातावरण शिक्षा पढाएँ र मैले एज अ काउन्सिलर पनि काम गर्थेँ तर नेपाली गजल कविता लेख्न चाहिँ सिकाउनु भएन कहीँ पनि सिकाएन कसैलाई पनि अहिलेसम्म सिकाएकै छैन किनभने मैले लेख्छु भनेर मैले कसैलाई पनि भनेन र त्यो हिसाबले पनि मैले कहिले कसैलाई सिकाएन कहिलेबाट प्रकट हुन थाल्नुभयो त त्यस्तै साढे वर्ष डेढ वर्ष भयो भर्खरै डेढ वर्ष त्यो मतलब लेखुन्जेल पहिला पहिला चाहिँ नि लेख्न राम्रो लेखेँ कि लेखिनँ जस्तो धक थियो होला एकदमै एकदम अनि पछि पछि चाहिँ प्रकट हुँदै केही चीज हुन्छ नि एउटा घटनाक्रम यस्तो चिजले चाहिँ मलाई लाग्दो रहेछ ओहो मैले लेखेर ठिक गरेछु जस्तो लाग्यो अनि म खुले जस्तो केही घटनाक्रमहरू केही मेमोरीहरू डेढ वर्ष अगाडिको त्यस्तो भन्दा पनि म केही वर्ष अगाडि एकदमै बिरामी भएँ अनि त्यो बिरामी भएर फेरि जुन नयाँ जीवन जस्तै पाएँ मैले त्यो नयाँ जीवन पाउँदाखेरि मलाई एकदम जीवनबोध भयो मेरो त्यो एकचोटि गुमेको जीवन मैले फिर्ता पाएको हो भन्ने लाग्यो र त्यो आफ्नै जीवन एकदमै महत्त्व लाग्यो क्या त्यतिखेर बल्ल अनि त्यतिखेर चाहिँ मलाई एउटा त्यो पिरियडमा मैले अलिक बढी अध्ययन पनि गरेँ त्यो दर्शन सम्बन्धी बढी रुचि पनि भयो अनि जतिखेर सुकै केही के लेखौँ भन्ने हुट हुटी भयो म नलेखिकन बस्नै सकिनँ लेख्न त म सधैँ लेखिरहँ चाहे भन न अब पच्चीस वर्षदी तर तरो बाहरी रूप में चाहिए फेसबुक आयो अर्टफोन हाथ में भोज येसबुक में पोस्टर राख पोस्टर राख्ता अलिकति यसलाई किन अलिकति रोमान्टिक जस्तो नबनाउने अथवा अरूलाई पनि मेरो लेखाइले कसैलाई एउटा मनोरञ्जन दिने अथवा कुनै शिक्षा दिने हिसाबले पनि त यसलाई लैजान सकिन्छ भन्ने एउटा दिमागमा स्ट्राइक भयो क्या मलाई अनि मैले केही त्यस्तो पोस्ट गरेँ अनि त्यो गर्दाखेरि राम्रो फिडब्याकहरू आयो आ, मेरो लेखाइप्रति एकदमै हुन्छ नि इन्ट्रेस्ट दिने कसो राम लेख् मत तब को पढ़े एकदम ऊंचा सदै लेख भिडबैक आने धीर अब शुभचिंतक को आपो पर को अब, अब चाहे यो बीच में तैंतने ठीक है अब चाहे छोड़् हुआ धेरे आबादी फेसबुक प्रकट करोशल मीडिया आक एकदम सुनाज सुना मन थोड़ी र चुनौतीको चुर, चुरो चुरो देख्दा पनि हरेशले कहिले आत्तिएर म चुनौतीको चुरो देख्दा पनि हरेशले कहिले आत्तिएर म नपत्याउँदो चिठा पर्दा पनि खुसीले कहिले मात्तिएर म समयले परीक्षा लिनसम्म लिएकै हो कल्पितको बार बार समयले परीक्षा लिन सम्म लिएकै हो कल्पितको बार बार परारै पहारले पर फलाम बनेछु बरू सहजै कहाँ काटिएर म पहरै पहारले फलाम बनेछु बरू सहजै कहाँ काटिएर म राधिका कल्पितलाई सुन्दैछौँ हामी उहाँको मुक्तक चुन्यौँ बागलुङ बजारमा उहाँ जन्मनुभयो र चितवनमा उहाँको घर हो अहिले पछिल्लो समय केही वर्षदेखि काठमाडौँमा हुनुहुन्छ र औषधि व्यवसाय गर्नुहुन्छ अलिकति तपाईँको औषधि व्यवसायतिर जानु पऱ्यो अब कहाँ छ यो क्षेत्रपाटी किनभने औषधिको व्यवसायिक अब बिजनेस हब नै क्षेत्रपाटी हो र हामी निर्यातकर्ता र होलसेल विक्रेता हो हामी खुद्रा चाहिँ होइन शिक्षण बाटे फिर औषधी व्यवसाय में कस इस अलिकती मेरे श्रीमान औषधी व्यवसाय में गत बीस वर्ष देखे होंपनी को कंपनी मैनेजर होनी वहां डाइरेक्ट यह व्यवसाय में जागि बाहेक हिस्बले आद्द र अहिले अलिकति आर्थिक टेवा पनि मिलोस् किनभने यो पिरियड अलिकति बच्चाहरूको बढी खर्चिलो पिरियड मेरो छोरा कलेज पढ्छ छोरी स्कुल अनि अब उनीहरूको पछिको एजुकेसनको हिसाबले पनि तपाईँलाई थाहा छ नेपालको एजुकेसन एकदमै महँगो छ र त्यो हिसाबले पनि अलिकति आर्थिक सङ्घर्ष गर्ने क्रममा पनि म स्कुलमा हुँदाखेरि एउटा सोसियल सेक्टरमा भने नि मैले मेरो आफ्नो स्कुल छ स्कुलमा आठ दस वर्ष काम गर्दाखेरि मैले अहिलेसम्म त्यहाँ दुई पैसा पनि पैसा चाहिँ आएको छैन स्कुलबाट एज अ सोसियल सर्भिसको रूपमा काम गऱ्यौँ र अब फेरि जिन्दगी त त्यतिले चल्दो रहेनछ mm. केही त चाहियो अब मेरो छोराले इन्जिनियरिङ पढ्दैछ छोरीले अब पछि मेडिसिन पढ्ने भने छ अब त्यसको लागि पनि केही सोच्नु पऱ्यो हाम्रो अब उमेरको हिसाबले पनि अब चालिस कटेपछि त फेरि no. एउटा त्यो त्यो हिसाबले समयको माग हो जस्तो लाग्छ मलाई यद्यपि मोहरह वर्षदी एकेडेमिक लाइन में छू र एकेडेमिकली ना आफुलाई एटा एक्सपर्टिज ठाव में पुराई सकते थे तर ते हिस्बले अलिकत गा तर ते लाइन मैं छोड़ा मेरे स्कूल सीस भी भाईसम लिने लु हजर रु डेमिक भैक्षिक लाइन रि मेडिकल को लाइन नहीं करकमें फरक फरक लाइन में प्रवेश करो कि दुख कर एकदम बड़ी दुख तो यह पेसा में दुख भापनी उ एक किसिम को लनिंग इन्वाइरोमेंट हो अनि यहाँ चाहिँ कस्तो एकदमै डाइभर्स कसरी भयो भने एजुकेशन फिल्ड भनेको जहिले पनि एउटा नैतिक कुराहरू पढाइयो अनि शिक्षा दिने कुराहरू भयो एभ्री डे चाहिँ लर्निङ गर्ने अनि त्यो गएर पस्कने कुराहरू भयो त्यहाँबाट फ्याक्ट यता आउँदाखेरि मलाई चाहिँ एकदमै त्यो कस्तो नमिलेको जस्तो भयो भने यो बिजनेस भनेको त एकदमै कङ्क्रिट जस्तो लाग्यो एकदमै भने नि अब त के कसरी डिफाइन गर्ने त्यो अब त्यो लर्निङ इन्भाइरोमेन्टबाट यता आउँदाखेरि बिजनेसमा अलिकति त्यो मलाई काम गर्नभन्दा पनि त्यो इन्भाइरोमेन्टमा फिट गर्न गाह्रो भयो जुन जुन क्षेत्र मेरो एकाडेमिक क्षेत्र थियो र यता आएर बिजनेसको लाइन जुन छ त्यो एकदमै कन्ट्रास्ट छ त्यो कुनै पनि हिसाबले इथिकल्ली हिसाबले अथवा एकाडेमिक हिसाबले र कहिलेकाहीँ त मेरो यो जुन एकाडेमिक एक्सपिरियन्स छ नि त्यो एकदमै खेर गयो जस्तो लाग्छ किनभने म अब एउटा एज अ ट्रेनरको रूपमा काम गर्न सक्थेँ एज अ काउन्सिलरको रूपमा काम गर्न सक्थेँ होइन त्यो बेला मेरो आइपुगेको थियो होइन अब लगभग बिस वर्षको मेरो अनुभव थियो र त्यो बेलामा म अहिले यता बिजनेस लाइनमा आएको छु त्यो हाम्रो देशको दुरावस्था पनि एकदमै एक जम्मै क्षेत्रमा उस्तै खालको कमाइ हुने भयो भने त सबैले आफ्नो आफ्नो क्षेत्रमा त्यो भएर म एउटा फ्यामिली स्ट्रगलको हिसाबले म त्योभन्दा पनि चाम दिने साहित्यमा लाग्नु भएको छ तपाईँ यो कुरालाई अघि हजुरले क्वेसन गर्दा मलाई ठ्याक्कै भन्न आएन त्यो कस्तो हुँदो रहेछ भने यो सानैदेखि एउटा लर्निङ इन्भाइरोमेन्टमा बसेको मान्छेलाई मैले एभ्री डे मैले जे लर्न गरे थिएँ त्यो कुरा त मैले एक्सप्रेस गर्थेँ अथवा त्यो मैले बाँड्थेँ नि त आखिर भित्र त मेरो त केही थियो नि त्यो त्यो बाँड्ने कुराहरू अहिले म यो फिल्डमा आएँ कि म स्टाफसँग छु मसँग भएको कुरा त एक्सप्रेस हुने ठाउँ पाएन कि एन्ड वे टु एक्सप्रेस कहीँ त हुनु पऱ्यो त्यो अनि त्यो कहाँ गर्ने त भन्दाखेरि त्यो दिनभरिको कुसमुकुस त्यो जम्मा भएको चीज मैले त्यो चाहिँ गएर अहिले मिडियामा त्यो एक्सप्रेस गरे किनभने अहिले मसँग अब साथीहरू पनि हुनुहुन्न म त्यत्रो ठुलो जमातमा काम गरेको मान्छे होइन स्कुल भनेको त हजार पन्ध्र जमातमा काम गरेको मान्छे अहिले आएर एउटा सानो अफिसमा त्यो डाइरेक्ट पब्लिक रिलेसन नहुने ठाउँमा हुँदाखेरि जो एक्टा एक्सप्रेशन को मीडिया खोजी रहा हिस्बले अलग साहित्य आक रचना सुना गजल रुक्तक लविता कथा लेख् राधिका कल्पित गजल मेरा अलिकत यह श्रृंगारिका रोमटिक टाइप को गजल है मैं कलेज पढ़ा कलेज का केटाकेटी हेर लेखे गजल हो नजुर झुकाइ झुकाई हेरेको त्यो हेराई कति मिठो छुन छुन खोज्दा नछोइएको थियो छुवाई कति मिठो छुन छुन खोज्दा नछोइएको त्यो छुवाई कति मिठो केही भन्न खोजे जस्तै केही छल्न खोजे जस्तै लजाई लजाई बोलेको त्यो बोलाई कति मिठो लजाई लजाई बोलेको त्यो बोलाई कति मिठो हेरौँ हेरु जस्तो लाग्ने लुकी लुकी बोलाउँ लाग्ने लुकी छिपी गालामा खाएको त्यो मुहाई कति मिठो लुकी छिपी गालामा खाएको त्यो मुहाई कति मिठो छक्काए गर्छ घरी धक्काए गर्छौरी धैं अलिअलि बहाना बनाई चल्न खोज्ने त्यो चलाइ कति मिठो वहाना बनाई चल्न खोज्ने त्यो चलाइ कति मिठो आखा छली दुनियाँको ढाँटी ढाटी घरमा सबलाई आँखा छली दुनियाँको ढाँटी ढाँटी घरमा सबलाई पानी खाने न्यूले भेट्ने त्यो भेटाई कति मिठो पानी खाने न्यूले भेट्ने त्यो भेटाई कति मिठो भनेपछि श्रिङ्गारी गजल पनि लेख्नुहुन्छ हल्का मञ्चहरूमा अब... कहिले काहीँ सुनाउनु पाउनु भएको छ छैन छैन कहीँ पनि सुनाएको छैन अरूले अहिले हालसालै आएर म एक दुईवटा गजल कार्यक्रममा गएँ दुई तिनवटा कार्यक्रममा जाँदा खास गजलकारहरूले गजल वाचन गरेको देख्दा यस्तो गजल रहेछ मैले त यो वाचन गर्न त मैले अहिलेसम्म गरेकै छैन भन्ने कुरा बल्ल अहिले त्यो सुनेर थाहा भएको छ अब पछिल्लो पिरियडमा म त्यसलाई यसरी परिष्कृत गर्दै जानुपर्ने रहेछ भन्ने भएको छ अब समय अभावले त्यसमा त्यति धेरै एक्सर्साइज गर्न पाएको छैन कुन समयमा लेख्नुहुन्छ ले त बिहानदेखि बेलुकासम्म त बिजनेसमै बिजी हुनु एकदमै बिजी छु अब यो मुक्तकहरू त मैले बसमा यात्रा गर्दै लेख्ने एकैछिनमा आइहाल्छ त्यो स्ट्राइक हुन्छ अनि मोबाइलमै नोटमा लेखिहाल्छु गजलहरू पनि मोस्टली त्यस्तै त्यस्तै हो कविताहरू चाहिँ मैले विशेष राति उठेर लेख्छु राति राति कति पुगे तपाईँका कविताहरू कविताहरू त ता सङ्ख्याको हिसाबले त पहिला म बिस वर्ष अगाडि लेखेका कविताहरू दुई सय पचास छन् त्यसलाई मैले दायरी त्यत्तिकै छ त्यसलाई मैले अहिले खोलेकै छैन र अहिले हालसाल लेखेको चाहिँ लगभग सयवटा छन् लगभग सयवटा हजुर भनेपछि त सङ्ग्रह आउने बेला भइसकेछ एकदमै एकदमै त्यो समय नभएर त्यसको तयारी गर्दैछु अब सायद सबैको सङ्ग्रह एकैचोटि जस्तै भन्नको मतलब धेरै ग्याप नराखिकन निकालौँ कि भन्ने पनि सोचिरहेछु अब के सुनाउनुहुन्छ अरूको खुट्टा तान्नु सबैभन्दा ठुलो काम देखे आज बाटोभरि मान्छेहरूको भिड अनि जाम देखे आज अरूको खुट्टा तान्नु सबैभन्दा ठुलो काम देखे आज बाटोभरि मान्छेहरूको भिड अनि जाम देखेँ आज भोलिको त विश्वास हुनै छोडेछ मान्छेलाई आजकल भोलिको त विश्वास हुनै छाडेछ चा मान्छेलाई आजकल पैसाले स्वर्ग किन्ने किन्न खोज्ने मान्छेहरूको लाम देखेँ आज पैसाले स्वर्ग किन्न खोज्ने मान्छेको लाम देखे आज पैसाले स्वर्ग किन्न खोज्नेहरूको लाम देखेँ आज राकाकल्पितको हामीले मुक्तक सुन्यौं बागलुङ बजार उहाँको जन्म थलो र दिकाकल्पित सोह्र वर्ष शिक्षण पेश गरिसकेर फेरि अहिले औषधि व्यवसायमा लाग्नु भएको छ गएको दुई वर्षदेखि कविता गजल मुक्तक र कथा लेख्नुहुन्छ आज हामी उहाँको गजल र मुक्तक सुन्दैछौ र कुराकानी पनि गर्दैछौ यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला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 एटा ईरानी चराबुल कस को याद में आपने को मज्जा बेग्लाई कसैको यादमा आफैलाई हराउनुको मजा बेग्लै बिना शर्त कसैलाई मन पराउनुको मजा बेग्लै चोट त छन् जतातततै वक्ष रगत भिच्छ छाती चोट त छन् जताततै वक्ष रगत भिच्छ छाती दुखेर प्रेयसीको यादमा कराउनुको मजा बेगले। बिना शर्त कसैलाई मन पराउनुको मजा बेगले। कति घाउ टाटा बसे आलै छन् कति दुख्छन् सधैँ कति घाउ टाटा बसे आलैन कति दुख्न् सदै छाती चीरे प्रीत को चोट में चहरा को मजा बेग्लै बिना शर्त कसैलाई मन पाऊं को मजा बेग्लै भूत बंगला थियो जिंदगी बसाई छोड़ बस्ती जस्त भूत बंगला थी जिंदगी बसाई छोड़े को बस्ती जस्तो कोही आई विजय झंडा फहरा मजा बेग्लै बिना शर्त कसईला मनपरा को मजा बेग्लैफ जिंदगी जस्त आफ्नै जिन्दगी पनि लागेन आफैलाई आफ्नो जस्तो कोही कोहीलाई आफ्नै जस्तो ठहराउनुको मजा बेग्लै बिना शर्त कसैलाई मन पराउनुको मजा बेग्लै सास बढ्दा उकालीमा गोडा गल्दा ओह्रालीमा सास बढ्दा उकालीमा गोडा गल्दा ओह्रालीमा अघि लागि हात कसैले डोराउनुको मजा बेग्लै बिना शर्त कसैलाई मन पराउनुको मजा बेग्लै खान त खाइयो होला नसा भाङ सो चुरोट खाना त खाइयो होला नशा भाङ सुर्ती चुरोट तर कसैको नजरको नशामा हराउनुको मजा बेग्लै कसैको यादमा आफैलाई हराउनुको मजा बेग्लै बिना शर्त कसैलाई मन पराउनुको मजा बेग्लै बाग्लूंग बजार की राधिका कल्पित को गजल वाचन करुलबुल में तबला फेरी स्वागत करें आज को बुलबुल में म राधिका कल्पित संगंसंग क्रा करते वहां का गजल मुक्तक हमी सुनी छधिकाजी मैं फिर स्वागत करें हम कार्यम में मा। खसखस लगी राधिका कल्पित राधिका कल्पित भे राधिक कल्पित साहित्यिक नाम भाई वास्तविक नाम के हो राधिक गौतम भो मे नाम मेरो थर पौडेल भयो अहिले राधिका गौतम पौडेल मेरो चाहिँ फर्मल नेम भयो फर्मल नेम त्यो छ राधिका कल्पित भनेर लेख्नुहुन्छ कल्पना धेरै गर्नुहुन्छ कि के हो अब यो सबै कल्पनाकै उपयोग मान्नुपर्छ त्यसैले कल्पित हजुर हजुर मैले एउटा तपाईँको फेसबुकमा भिडियो हेरेको मञ्चमा गएर बोलिरहनु भएको थियो हजुर है त्यो यो के साहित्यले मञ्चमा बोल्नमा पनि अलिकति कन्फिडेन्ट दिन्छ हो एकदमै एकदमै किन त्यो चाहिँ मलाई अहिले कसरी महसुस भएको छ भने सायद त्यो मञ्चमा गएर म पहिल्यै बोलेको भए अहिलेसम्म धेरै अगाडि बढ्न सकिने रहेछ त्यही भएर एउटा प्लेटफर्म चाहिँदो रहेछ चा। जुन कार्यको लागि पनि न त शिक्षणमा भएर पनि तपाईँलाई वक्ताको रूपमा प्रस्तुत हुन गाह्रो थिएन होला थिएन अवश्य थिएन तर त्यहाँ भनेको एउटा क्लासमा गएर सिकाउने भने एउटा सीमित घेराभित्र रहेर आज म के पढाउँदैछु भनेर पहिल्यै तयारी भएर गइन्छ र त्यही अनुसारको एक्सपेक्टेसन गरिएको हुन्छ र त्यही तयारी हुन्छ तर मञ्चमा गएर जहाँ चाहिँ जुन बोल्ने भन्ने कुरा चाहिँ आज म समथिङ स्पेसल सुनाउँदैछु यो मासलाई मैले कन्भिन्स गर्न सक्छु कि सक्दिनँ यो मासले मलाई एक्सेप्ट गर्न सक्छ कि सक्दैन भन्ने कुराले अलिकति मेन्टल टर्चर चाहिँ हुँदो रहेछ त्यो हिसाबले अलिकति भिन्न हो जस्तो तपाईँले पढाएका स्कुल कलेजतिर जान मन लाग्यो हजुर हजुर मैले बाग्लुङमा म आइए पढ्दा त्यतिखेरै म बा अहिलेको बाह्र कक्षा भनौँ त्यतिखेर आइए सेकेन्ड इयर पढ्दा मैले काली गण्डकी बोर्डिङ स्कुलमा म बाह्रमा पढ्दा मैले आठ क्लासलाई नौ क्लासलाई साइन्स पढाउँथेँ एकदम ट्यालेन्टेड हुनुपर्छ त एकदमै एकदमै किनभने म जिल्लाबाट त्यतिखेर हाम्रो पालामा एसएलसी फर्स्ट डिभिजन ल्याउनु भनेको अहिले हाइयर डिस्टिङसन बराबर थियो म फर्स्ट डिभिजनमा पास भएको दुई हजार सत्तालिस सालमा सडचालिस सालमा फर्स्ट डिभिजनमा पास भएको त्यतिखेर एकदमै ग्रेट सेलिब्रेसन भएको थियो म फर्स्ट डिभिजनमा पास हुँदा इभन स्कुलले पनि त्यो एकदमै ठुलो अचिभमेन्ट मानिन्थ्यो त्यतिखेर हजुर फर्स्ट पढाउन थाल्नुभयो होइन एज अ हबी पढाएँ मैले त्यतिखेर किनभने मेरो त्यतिखेर इङ्ग्लिस राम्रो थियो अनि त्यहाँ लोकल बोर्डिङमा इङ्ग्लिस पढाउन आइज भन्नुभयो अनि त्यहाँ गएपछि म इङ्ग्लिस पनि पढाएँ साइन्स पनि पढाएँ मैले त्यहाँ चारवटा विषय पढाउँथेँ सात आठ नौ क्लासलाई अनि त्यसपछि फेरि म अर्को एनजिओतिर काम गर्न थालेँ त्यो रुरल एनर्जी डेभलपमेन्ट प्रोग्राम भनेको युएनडिपीको प्रोग्राम हो त्यसमा मैले दुई वर्ष काम गरेँ अनि त्यसपछि ब्याचलर सकिएँ मेरो ब्याचलर सकिएपछि म काठमाडौँ ट्यु भर्ना हुन आएँ समाजशास्त्र पढ्न समाजशास्त्र पढ्नलाई भर्ना हुँदै गर्दाखेरि मेरो बिहे भयो बिहे भएपछि यता पढाइ सक्दै अनि फेरि जागिर खाँदै त्यतिखेर चाहिँ काठमाडौँकै केही के बोर्डिङ स्कुलहरू पढाएँ त्यसपछि बच्चा भयो बच्चा भएपछि फिल्ड जान नमिल्ने हिसाबले मैले आइएनजिओतिर फेरि त्यो क्विट गरेर फेरि स्कुलतिरै फर्केँ अनि त्यो क्रममा म मास्टर्स सकेपछि अनि कलेज पढाउन थालेँ आठ दस वर्ष कलेज कलेजहरू पढाउनु भयो कहाँको मैले टेकुमा छ क्यापिटल हिल कलेजबाट स्टार्ट गरेँ त्यहाँ पढाएँ चार पाँच वर्ष अनि ओरिएन्ट कलेज महाराजगञ्जमा छ त्यहाँ पढाएँ अनि आफ्नो स्कुल छ काली मेट्रिकको मुदिन कुन्ज स्कुल त्यसपछि त्यो स्कुल लिएपछि म फुल टाइमर त्यो स्कुलमा भएँ आठ वर्ष मैले पुरै त्यो स्कुलमा एकदमै मिहिनेत गरेर दसैँ त काठमाडौँकै का लामो हो। थियो हजुर त्रिसठी सालमा काठमाडौँ हजुर आएको त्यसपछि पढाउने क्रम पनि यही भयो यहीँ पऱ्यो अनि आफ्नै स्कुल लिनुभयो निरन्तर स्कुल एकदमै एकदम पुरै टाइम स्कुल अहिले पनि छ तर त्यो स्कुलमा म अहिले फुल टाइमर छैन पार्ट टाइमरको रूपमा कहिलेस लिएर जानुहुन्छ हजुर हजुर म्यानेजमेन्टमा बसेर काम गर्दा त्यस्तै मिटिङहरू मेरो आवश्यकता पर्दा जान्छु त्यसपछि तपाईँ यता औषधि व्यवसायतिर हजुर बढी अहिलेसम्म बढी समय यता छु स्कुल र औषधि व्यवसायको तुलनामा धेरै तुलना गर्न मिल्दैन आकाश पातालको फरक पर्छ यसरी बुझाउन हिसाबले आर्थिक हिसाबले आर्थिक हिसाबले पनि हो आर्थिक हिसाबले अब यस्तो पनि हो सर अब स्कुलमा मेरो त्यो लगानीको हिसाबले धेरै कम थियो र यता लगानीको हिसाबले त जुन रिटर्न आउँछ त्यो त्यस्तो एक्साइटिङ पनि छैन अहिले गभर्मेन्टको राम्रो राम्रो पोलिसी आएको छ त्यसलाई हामी राम्रो भन्नुपर्छ किनभने एकातिर साइडमा त हामी नागरिक हो नि त किनभने हामी त नागरिकको साइडबाट हेर्दाखेरि एउटा जुन प्राइस कन्ट्रोल पोलिसी ल्याएको छ गभर्मेन्टले त्यो भनेको त एकदमै राम्रो त्यसलाई हामी एकदमै वेलकमिङ गरिरहेछौँ र त्यो कारणले पहिला जुन एउटा मोनोपोलिथ्यो सर्टेन इम्पोर्टरहरू धेरै मार्जिन राखेर बिजनेस गर्थे त्यो त एकदमै कन्ट्रोल भएको छ कुरालाई एकदमै हामी सकारात्मक लिएका छौँ र अहिले जुन छ त्यो चाहिँ एउटा इथिकल मार्केट मेन्टेन हुँदैछ त्यो हामी सबैको लागि खुसीको कुरा हो र इथिकल्ली गर्दाखेरि त्यस्तो धेरै अरू बिजनेस र यसमा चाहिँ त्यस्तो धेरै फरक छैन तर बेटर देन अब स्कुल भन्छ म अलिकति बिजनेसका कुरालाई रोकेर फेरि तपाईँलाई मुक्तकतिर लैजान्छु टन्नै मुक्तकहरू छन् हजुर अर्को मुक्तक गाउँतिर पनि रोधी र चौतारी हराए गाउँतिर पनि रोधी र चौतारी हराए सँगै मेला दोहोरी गाका दौतरी दो हराए तिम्रो लागि जुन तारा झारिदिन्थ्यो तिम्रो लागि जुन तारा झारिदिन्छु भन्थे कता गयो होलान्ती औतारी हराए तिम्रो लागि जुन तारा झारिदिन्छु भन्थे कता गयो होलान्ती औतारी काँडाले बरू काँडा झिकेको देखियो काँडाले बरु काँडा झिकेको देखियो फुलले पनि कोप्न सिकेको देखियो कोपो रहेछ र यहाँ घाटा सहनेवाला कोपो रहेछ र यहाँ घाटा सहनेवाला नबी के जति सबै सेलमा बिकेको देखियो नबी जति सबै सेलमा बिकेको देखियो कति राम्रो तपाईँले त एकदम विषयवस्तु हिँड्दा हिँड्दै दे जे देख्यो टिपिहाल्नु एकदमै त्यो चाहिँ मेरो आफ्नो विशेषता हो तपाईँको परिवारभित्र वंशभित्र पनि साहित्यमा कोही हुनुहुन्थ्यो कोई तो तो तो एक एक दम्हें, एक दम्हें। भी होटे दस एगारह वर्ष भाग एकदम एकदम अब साहित्य बुझ्बा तो मो एक्सपोज कर बिफोर मारिज भन न एक्सपोज करें रि अलिक मेर बिहे भो बिहे भे अब अब हामी महिलालाई बिहे भएपछि परिवार होइन बुहारी मान्छे अनि यता पढाइ पनि यत्तिकै थियो जागिर खानुपर्ने बाध्यता थियो गर्दा गर्दै बच्चाहरू भयो यो मेरो साहित्य त कहाँ गएछ कहाँ म पत्तै पाइनँ र यत्तिकै हराए अहिले आएर चाहिँ फेरि यो लेख्नुपर्छ भन्ने जुन एउटा महसुस भयो अब अहिले त अब त्यो हौसलाका हातहरू पनि छन् त्योभन्दा म आफैलाई यति धेरै चाहिँ हौसिएको छु कि त्यो अब मलाई कुनै कुराले पनि त्यो रोक्दैन जस्तो लाग्छ चुचुरोमा पुऱ्याएर सिधै भुइँमा झार्यौ तिमीले चुचुरोमा पुऱ्याएर सिधै भुइँमा झार्यौ तिमीले सोझो यो प्रेमीलाई कालको मुखमा पाऱ्यौ तिमीले तपाईँ के कस्तो मजाले प्रेमीले प्रेमी लेख्नु हुँदो रहेछ रमाइलोको <laughs> लाग्यो यो गाजल धेरै लेख्दिन लेख्यो भने चाहिँ यस्तै लेख्छौ सिन्दुर लाउन तयार थिएँ म भोबो भन्ने तिमी नै हो सिंदूर ला तैयार थे मोबो भिमी ना हो घरबार कराखा सारी टार्यौ तिमें सोझो यह प्रेमी काल को मुख में पार्यौ तिमी केटीलेटा लेखे तराधिका कल्पित आ, हो ज्योतिष बाका जादे थे बिहे करने साय जुड़ा ज्योतिष बाका जि बिहेने साय जुड़ा मै नासो देको मुटु कतातिर सार्यो तिमीले सोझो यो प्रेमीलाई कालको मुखमा पार्यो तिमीले टिका टालो भयो अरे हिजो तिम्रो अर्कैसँग कत्रो पिर टिका टालो भयो अरे हिजो तिम्रो अर्कैसँग माछा माछा भ्यागो त झै कस्तो खेलमा मार्यो तिमीले सोझो यो प्रेमीलाई कालको मुखमा पार्यो तिमीले केटा बनेर किन लेख्नु भएको नि कस्तो हुन्छ भने त्यो कसैलाई देख्यो होइन अनि ठ्याक्क आउँछ क्या त्यो म केटी हुँ अथवा केटा हुँ भन्दा अब यो राइटरको त कुनै त्यो जेन्डर नै हुँदैन होइन त्यो फिलिङ्स आउने कुरा म मेरो कविताहरूमा पनि एकदमै धेरै केटा बनेर लेखेको छु एक दुई ठाउँमा यो केटैले लेखिदिएको भए कति राम्रो हुन्थ्यो भन्ने कुरा पनि आएका छन् <laughs> तर मलाई त्यो रमाइलो लाग्छ एउटा डिफ्रेन्ट टाइप अफ एक्सपेरिमेन्ट जस्तो लाग्छ क्या यो भाग्यमानी ठान्यो होला धनी केटो भेटेँ भने भाग्यमानी ठाने होला धनी केटो भेटे भने हराउन खोज्दा मलाई खासमा आफै हार्यो तिमी सोजो यो प्रेमीलाई कालको मुखमा पार्यो तिमीले आज लाग्छ म मात्रै नै होइन होला धोका खाएको आज लाग्छ म मात्रै नि होइन होला धोका खाएको नढाँटी भन्देऊ प्यारी कति मञ्च हार्यो तिमीले <laughs> चुचुरोमा पुर्याएर सिधै भुइँमा झार्यौ तिमीले सोझो यो प्रेमीलाई कालको मुखमा पार्यो तिमीले तपाईँले त मजासँग केटा भएर अनि केटीलाई केटी ने चाहे दुख दे अवस्था कल्पना करे लेख्वे कह ले एक एक गजल थी हो यो? यो एक वर्ष अगड़ी हो कि तबला मूड में फुर्स नहीं विषय वस्तु हेद्देरी अब इस कविता में ला गजल में लैजा इसक में लैजा इस कथा में लाइजा पैटर्न कसरी सिलट कर खास मलाई लेख्न त मलाई कथा नै मन लाग्छ किनभने यति धेरै कथाहरू नसकिएका कथाहरू छन् अनि त्यो कुनै कुनै कथाहरू यस्तो हुन्छ कि त्यो कथा सक्ने टाइम भएन भने मैले त्यसलाई कविता बनाइदिन्छु जस्तै मैले अस्ति भर्खर एउटा कविता लेखाएको थिएँ त्यो वास्तवमा कथा हो कथा त्यो छँदैछ अलमोस्ट कम्प्लिट जस्तै जस्तै छ तर त्यो मलाई कविताको रूपमा प्रस्तुत गर्न मन लाग्यो हजुर हजुर तपाईँको त्यो मैले एकदमै राम्रो लागेर म आफूले पनि हो एकदमै सेयर गर्नुभएको एकदमै खुसी लागेको थियो त्यो वास्तवमा कथा हो त्यो पनि मैले थोरै क्याप्सनमा पनि यो कथा हो कविता होइन भनेर त्यो अर्थमा लेखेको थिएँ र अनि छोटो कुराहरू जुन कवितालाई अलिकति इलाङ्गेट लामो बनाउन सकिँदैन त्यसलाई मैले मुक्त गराउँछु र त्यो अलिकति त्यसलाई बढाएर सकिन्छ भन्यो भने त्यो गजल बनाउँछु तर कविताको त विषयवस्तु छुट्टै हुन्छ कविता जुन कविता लेख्छु मैले मैले त्यो एकदमै कुनै कुराले एकदमै छोयो एकदमै संवेदनशील भयो र यसमा चाहिँ लेख्नै पर्छ भन्ने लाग्यो भने चाहिँ म कविता लेख्छु अहिले चाहिँ मेरो कविता चाहिँ धेरै चाहिँ विविध भएर आएको छ कुनै एउटा फिल्डमा नभएर अब सबै कुरा अलमोस्ट छोइएको छ जस्तो लाग्छ अब अब सुनाउनुहोस् त एउटा रचना फेरि मुक्तकै सुनाउन मुक्त रमाइलो भइरहेको छोटोमा पनि छिटो धेरै भन सुन्न पाइने मुक्तकहरू धेरै ल्याउनु भएको हुनाले हुनुहुन्छ राधिका कल्पिता हामीलाई कुन सुनाउँ भनेर हजुर हजुर अलिकति रमाइलो टाइपको कहिले बिर्सिदेऊ भनिदिन्छौ कहिले सम्झिदेऊ भन्छौ कहिले बिर्सिदेऊ भनिदिन्छौ कहिले सम्झिदेऊ भन्छौ के सम्झनु र बिर्सनुको समय सीमा कोरिदिएका छौ कहिले उराल्छौ कहिले झराल्छौ अनि पछाड कहिले तिम्रो गाडीको झैँ मेरो मुटुको नि बिमा गरिदिएका छौ तिम्रो गाडीको झैँ मेरो मुटुको नि बिमा गरिदिएका <laughs> छौ कति मजासँग लेख्न सक्नुहुन्छ मजा, मजा है मजाक मजाका विषयहरूलाई ल्याउन सक्नुहुँदो रहेछ मैले अब हामी लगभग धेरै नै समय अगाडि गइसक्यौँ अब छोटो समय छ केही सोध्न मन लाग्यो जस्तो सोह्र वर्षको शिक्षण र दुई वर्षको औषधि व्यवसाय धेरै साथी कहाँ कमाइयो औषधि व्यवसाय होइन मैले साहित्य पनि ज्याउन खोजेँ तपाईँ खुल्न थाल्नुभयो नि जब साहित्यमा डेढ वर्ष यो र अनि शिक्षण हुँदाखेरि साथी बढी कहाँबाट पाइँदो रहेछ अब साथी साथी भब्दला डिफाइन अब कराजा बांड़े मैं हजर तर तब को आत्मीयता सान को विश्वास होने अथवा अलिकति सेयरिंग सकने विचार विचार हो एकदम रामो प्रश्न करीस बाड़े खाइए तो खाजा बाढ़ा शिक्षा का कुरा बाड़ी तर भावनाका कुराहरू चाहिँ बाँडिएन मैले जुन हिसाबले यो लेखेको थिएँ नि यो कविता उहाँलाई मैले कहिल्यै सुनाएन यो जुन म त्यो बेला एउटा मभित्रको एउटा छुट्टै मान्छे थियो र म बाहिर जुन रूपमा प्रस्तुत हुन्थेँ एउटा टिचर त्यो चाहिँ म अर्कै मान्छे थिएँ क्या मा म जहिले पनि आफूलाई दुईवटा भिन्न भिन्न मान्छे भएर हिँडिरहेको महसुस गरिरह हुन्छु र त्यो मान्छे उहाँले कहिले पनि देख्नु राधिका कल्पित उहाँले कहिले देख्नु राधिका गौतम म्याडम मात्रै देख्नुभयो क्या त्यहाँ एउटा इन्टेलेक्चुअल पर्सन कहिले काहीँ रिसाउने कहिले काहीँ एकदम स्ट्रिक्ट म एकदमै स्ट्रिक्ट थिएँ त्यो स्ट्रिक्ट रूपमा मात्रै देख्नुभयो तर म भित्रको जुन एउटा एकदमै कोमल पाठ छ जुन चाहिँ एकदमै त्यो त्यो जुन पाठ छ नि त्यो पाठ त उहाँहरूले कहिले महसुसै गर्नु भएन किनभने त्यो मैले त्यो ठाउँमा थिएँ कि मैले त्यो महसुस गराउनै पाइनँ र अहिले जहाँ आएको छु त्यो ठाउँ त एकदमै यति म अहिले खुसी छु कि किनभने म कसरी महसुस गर्छु म चाहिँ के एक्सप्रेस गर्न चाहन्छु भन्ने कुरा म अहिले एक्सप्रेस गरिरहेछु र अहिले यो पछिल्लो पिरियडमा आएर एउटा साहित्यिक साथीहरूको जुन जमात छ नि उहाँहरूले त्यो कुरा बुझिदिँदा चाहिँ आफूलाई हुन त प्रत्यक्ष रूपमा उहाँहरू साथी होइन म प्रत्यक्ष रुपमा हेर्दा त साहित्यकार मैले हार्डली चार पाँचजनालाई पनि चिन्दिनँ हजुर तर पनि जुन एउटा लेखाइको हिसाबले राधिका कल्पितले यो लेख्छ उसले लेख्न खोजेको कुरा यो हो भनेर भनिदिँदाखेरि चाहिँ त्यो अर्थमा चाहिँ फेरि उहाँहरू एकदमै राम्रो साथीहरू बुलबुलले त तपाईँ रिसा हुनुहुन्थ्यो र भनेर प्रश्न गर्छ किनभने हाँसेको मात्रै कहिले काहीँ त्यो त्यो फिल्डमा थिए शिक्षकमा त्यो शिक्षकको मेसिन कस्तो रहेछ कि रिसा मान्छेलाई पनि ल्याएर एकदम हँसिलो बनाइदिँदो रहेछ एकदम एकदम यो साहित्य भनेको त यति त्यो नरम चीज हो कि त्यो मान्छे आ, अब यही कतिपयले बेलुका मुड अफ भएर आज अघि वाचन गरेको मुक्त सुन्नुभयो भने रमाइलो लाग्छ नि त त्यस्तो कुरा हो क्या त्यो अब हामी अन्त्यमा छौँ राधिकाजी तपाईँलाई हाम्रो बुलबुलमा सुनिसकेपछि कति साथीहरूले जोडिन मन लाग्छ होला कुरा सुनेर जति औषधि व्यवसायीहरूलाई म पनि गजल लेख्थेँ नि ओहो मलाई पनि थाहा भयो भन्न मन लाग्छ तपाईँ जस्तै शिक्षण गरेर राधिका कल्पित एउटा हो यो रिसा म्याडम अर्को चाहिँ म्याडम बेग्लै छ राधिका कल्पित बेग्लै छ गौतम चाहिँ एउटा हो भनेर दुईटा व्यक्तित्व हुन सक्छ त्यो साहित्यिक व्यक्तित्वले चाहिँ रहर अब फेसबुक में खोजने साथी राधिका कल्पितरी में भेट्ह रोबाइल नंबर चाहे अंठानब्बे पांच बाहर दस चार छपर्क सकूल तो अब सबा सजिल मेरे पेज भी र त्यहाँ खोज्नुभयो भने भेट्नुहुन्छ हस् धेरै धेरै धन्यवाद बुलबुलमा आउनुभयो तपाईँका मुक्त गजलहरू सुन्न पायौँ कविताहरू पनि फेसबुकमा देखिरहेकै छ एकल कविता वाचनमा पनि तपाईँलाई प्रस्तुत गरेको छु मैले केही समय अगाडि हार्दिक धन्यवाद तपाईँलाई हजुर हजुर धन्यवाद मेरो एउटा सपना पुरा भएको छ आज बुलबुलमा आएर लाग्यो. बाग्लुङ बजारमा जन्मनु भए किरादीका कल्पित जो सोह्र वर्ष शिक्षण पेसामा रहनुभयो र अहिले पछिल्लो दुई वर्ष औषधि व्यवसायमा हुनुहुन्छ र दस वर्षको उमेरदेखि साहित्यमा लेखन शुरू गर्नुभएको र पछिल्लो डेढ़ वर्ष मात्रै वहाँ उजागर भएर खोल्न थाल्नु भएको छ आज हामीले बुलबुलमा प्रस्तुत गर्यौं वहाँका गजल र मुक्तहरुको यो वाचनसँगै आजको रात्रिपी बुलबुलबाट उत्पादन सहयोगी संघर्षविष्ट र म प्रस्तुता अच्युत बुलबुल विदा हुँदैछौ जाँदा जाँदै वहाँकै एउटा गजल वाचन गर्दै शुभरात्री भन्छु छनगिडी सबै मेरी धनहुन्जेल सबको साथ हुन्छ छनगिडी सबै मेरी धनहुन्जेल सबको साथ हुन्छ थाहै होला बलेको आगो ताप्नेकै सधैँ हुन हुन हुन जमात हुन्छ जति धेरै विश्वास हुन्छ त्यति नै विश्वासघात हुन्छ जति धेरै विश्वास हुन्छ त्यति नै विश्वासघात हुन्छ एउटाको जीवनमा घाम लाग्दा अर्कोमा बर्सात हुन्छ थाहै होला बलेको आगो ताप्नेकै सधैँ जमात हुन्छ कहाँ हुन्छ र एकै नाश सबको सोच र हेराई यहाँ कहाँ हुन्छ र एकैना सबको सोच र हेराई यहाँ एउटाको खुशीको खबर अर्कोलाई विस्मात हुन्छ थाहै होला बलेको आगो ताप्नेकै सधैँ जमात हुन्छ भन्छन् कोही नहुनेको भगवानको माथमा हात हुन्छ भन्छन् कोही नहुनेको भगवानको माथमा हात हुन्छ कसैले दिएको त श्राप पनि कोल्टे फेरि सौगात हुन्छ थाहै होला बलेको आगो ताप्नेकै सधैँ जमात हुन्छ कसैलाई एकसरो लगाउनु छैन कतै धनको खात हुन्छ कसैलाई एक लाउनु छैन कतै धनको खात हुन्छ एउटै समय कसैलाई बहार कसैलाई त्यही लात हुन्छ थाहै होला बलेको आगो ताप्नेकै सधैँ जमात हुन्छ थरी थरीका नशा हुन्छन् थरी हुन्छ थरी थरीका हुन्छन् थरी मात हुन्छ कसैको ग्रहमा मंगल हुँदा कसैकोमा साढ़े हुन्छ क्षनगेडी सबै मेरी धन हुन्जेल सबको साथ हुन्छ थाहै होला बलेको आगो ताप्ने जमात हुन्छ